लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक पाँच घन्टा मात्र लोड सेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका आजदेखि लागु हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तिन मेगावाट बिजुली अपग अहिले दैनिक एक मेगावाट बिजुली माग रहेको र भारतबाट आयात गरिएको एक मेगावाट समेत गरी जम्मा सात मेगावाट बिजुली आपूर्ति भइरहेको छेत्री बताने भा नेपाल विद्यार्थी सङ्घ चितवनको नेतृत्व चयन विवाद पुनः चर्किएको छ सङ्घका अध्यक्ष रन्जित कर्णले सोमबार विज्ञप्ति जारी गर्दै पश्चिम चितवनका सूर्य ढकाललाई अध्यक्ष पदमा चयन गरेको जानकारी गराएसँगै विवाद चर्किएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवं चितवनका तर्फबाट केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले हिजो विज्ञप्ति जारी गर्दै अरुणेश्वर खन्नाल नै ने, नेभी सङ्घ चितवनको अध्यक्ष भएको दावी गर्नुभएको छ केन्द्रीय समितिले दिएको अधिकारको प्रयोग गर्दै अधिवेशन आयोजनाका लागि खनालाई नेतृत्व दिएको जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ नेपाल विद्यार्थी सङ्घ चितवनले अधिवेशन गराउन नसकेपछि आफूलाई केन्द्रीय समितिले दिएको अधिकारको उपयोग गर्दै अधिवेशन सम्पन्न गराउन अरूेश्वर खनाललाई जिम्मेवारी दिएको चौलागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ त्यस्तै जारी विज्ञप्तिमा केन्द्रीय समितिको म्यान्डेट नलिई सोमबार गरेको निर्णयको कुनै वैधता नरहेको जनाइएको छ फोहोर महिला व्यवस्थापन सम्बन्धी राज्यले ठोस नीति ल्याउन नसक्दा वातावरणीय प्रदूषण रोक्न समस्या परेको भरतपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् वातावरण विभागको आयोजनामा आयोजित वातावरणीय प्रदूषण नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् वक्ताहरूले वातावरणलाई स्वस्थ राख्नका लागि राज्यको नीति प्रभावकारी नभएको र ठोस नीति ल्याउनु पर्नेमा जोड दिएका थिए देशका मुख्य सहरहरू अत्याधिक मात्रामा प्लास्टिक वस्तुले असर पार्ने गरेको र यसलाई नियन्त्रण गर्न सबै सरकारवाला एकजुट हुनुपर्ने उनीहरूको भनाइ थियो वक्ताहरूले वातावरणमा उत्पाद वस्तुलाई पुनः प्रयोग गरेर वातावरण बचाउनु पर्नेमा जोड दिएका थिए विभागका निर्देशक रामप्रसाद पर्यावरण वर्णीय क्षेत्र सेवा केन्द्रका वसन्त राणा भट जिल्ला विकास समिति चितवनका वातावरण शाखा प्रमुख राजेन्द्र सुवेदी उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सुशासन तथा विकास प्रतिष्ठानका बन्धुराज पौडेल लगायतले हम्स बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडले विलक्षण प्रतिभा भएका गुन्जनगरका दुईजना दृष्टिबिनहरूलाई आर्थिक सहयोग गरेको छ विलक्षण प्रतिभा भए पनि आर्थिक अवस्थाले कमजोर भएका दृष्टिबिन गायक एवं साहित्यकार कालिदास काका नेपाली र सुपर मेमोरी पावर भएका गोविन्द अर्यलाई आर्थिक सहयोग हो नेपाली पुराना गायक तथा कविन्नी गोविंद अरियल विगत तेरह वर्ष देखि को तिथिमीति भन्न सकने स्मरणशक्ति भिशोर हुसारध्यम में उन्हीं खबर प्रसारण भाई, मा भाई अवस्थ जानकारी पाए हमस को तर्फब कैलेंडर बाबू को उपनाम पाएगा गोविंद आर्या पांच हजार रुपैया नगद र साहित्यकार तथा कवि काकाी होटल गंगी को तर्फब मासिक पंद्रह सौ हमस सहकारी का कार्यकारी निर्देशक व्यावसायी दिनेश कुमार चुके प्रदान कर सहकारी संस्था को सेवा केन्द्र के उद्घाटन पश्चिम चितवन काका नेपाली रोविंद आर्य उनको उच्च शिक्षा प्राप्ति में गरपालिका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले झनै पाँच पाँच रकम सहयोग गर्ने घोषणा गर्नुभयो कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहरी डिभिजन तथा प्रशिक्षण कार्यले सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरका प्रमुख केशव बहादुर थापा उपस्थित हम्स सहकारीका सो उपाध्यक्ष बाबुराम अधिकारी र विमला दवाडीले उनीहरूलाई व्यक्तिगत रुपमा एक एक हजार रुपियाँ प्रदान गरेका थिए विभिन्न सञ्चार माध्यममा काका नेपालीको दयनीय आर्थिक अवस्था र हालैमात्र एसएलसी परीक्षा पास गरेका गोविन्द अर्यालको उच्च शिक्षाको बाटो आर्थिक अवस्थाकै कारण अनिश्चित बनेको खबर प्रसारण भएपछि हम्स बौद्देश्य संस्था र का अध्यक्ष दिनेश कुमार चुके संस्था को शाखा को केन्द्र उदघाटन को अवसर पारि सहयोग को, हो। को सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र में कार्यरत चिकित्सकहरूले तोकेको समयअनुसार काम नगर्दा बिरामीहरू मर्खामा परेका छन् सरकारी नियममा चिकित्सकले सातामा चालिस घन्टा काम गर्नुपर्ने भए पनि भरतपुर अस्पतालमा केही चिकित्सक बाहेक अधिकांशले तोकीभन्दा झन्डै आधा समय मात्र अस्पतालमा रहेर काम गरेको पाइएको छ बिहान दस बजी अस्पताल पुग्ने चिकित्सकहरू दिउँसो दुई नबज्दै निजी अस्पतालमा पुगेको पाइन्छ बिहानभर निजी अस्पतालमा व्यस्त चिकित्सकहरूले खाना अस्पताल समयमा खाने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर महेन्द्र राज नेउपानेले बताउनु भयो मध्याह बाह्र बजेपछि एक घन्टा खानाका लागि बाहिरिने चिकित्सक निजी अस्पताल पुगेर काम गरेको थाहा पाएपछि बिसजनाभन्दा बढी चिकित्सकलाई मौखी रूपमा समेत सचेत गराइएको उहाँको भनाइ नेपाल चिकित्सक संशोधवनका अध्यक्ष डाक्टर कृष्ण पौडेल सरकारी नियमानुसार चिकित्सकले काम गर्नुपर्ने र आफ्नो कर्तव्य पुरा नगर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउनुहुन्छ परीक्षा प्रणालीमा सुधारको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरेको पोखरा विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको इन्जिनियरिङ सङ्काय अन्तर्गत फर्स्ट सेमेस्टरको परीक्षा प्रभावित भएको छ केही विद्यार्थी परीक्षा दिन र केही आन्दोलनमा लागेपछि नबलप्राचीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले आजबाट परीक्षा सञ्चालन गर्ने नसक्ने जनाएको छ परीक्षा स्थगनको माग गर्दै कलेजले परीक्षा नियन्त्रण कार्यालयलाई पत्रचार गरेको कलेजका प्रिन्सिपल हरि भण्डारीले जानकारी दिनुभयो दिउँसो बाह्र बजेबाट परीक्षा सुरु हुना साथ आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थिति नियन्त्रणमा लिन खटिएको प्रहरीबीच हिजो दिनभर झडप भयो प्रहरीले लाठीचार्ज गर्दा पाँच विद्यार्थी घाइते भए अन्तीर्ण भएका विद्यार्थीले लगत्तै सेमेस्टरमा हुने परीक्षामा सहभागी हुनुपर्ने माग अघि सारेका छन् अखिल नेपाल सङ्घ संस्था तथा बैंक वित्तीय श्रमिक सङ्घ स्कुल अफ हेल्थ साइन्स इकाइ कमिटीले विगतको सम्मति कार्यान्वयन गर्न अल्टिमेटम जारी गरेको छ सङ्गठनका अध्यक्ष दिलबहादुर देउजाले हिजो अल्टिमेटम पत्र जारी गर्दै यही असार पच्चिसभित्र विगतको सहमति कार्यान्वयन गर्न स्कुल अफ हेल्थ साइन्स समक्ष अल्टिमेटम जारी गरेको हो तोकिएको अल्टिमेटमभित्र पनि कलेज प्रशासनले विगतको सहमतिलाई पुन व्यवस्था गरी आफू चरणबद्ध आन्द्रमा उत्रन बाध्य हुने सङ्गठनले चेतावनी दिएको छ प्रशासन समक्ष वैशाखमा पेस गरेको आठ माका सन्दर्भमा भएका सहमतिहरू कार्यान्वयन गर्न पटक पटक जानकारी गराउँदा पनि व्यवस्था गरिएको सङ्गठनले जनाएको छ बाल्मिकी आश्रम संरक्षणका लागि चितवन र नवलप्रासीका सरकारी निकायहरूले सक्रियता देखाएका छन् त्रिवेणीमा हिजो सम्पन्न सरकारवलहरूको बैठकले बाल्मिकीको क्षेत्रको संरक्षणका लागि विभिन्न पूर्वाधारको निर्माण गर्ने निर्णय गरेको छ बाल्मिकी आश्रम जीर्णोद्धार गर्नका लागि पुरातात्विक विभागसँग माग गर्ने मन्दिर तथा मन्दिरको सतल निर्माणका लागि जिल्ला विकास समिति चितवन र जिल्ला विकास समिति नवलप्रासीले बजेटको व्यवस्था गर्ने त्रिवडी त्रिवडीदेखि आश्रमसम्म बिजुली ल्याउन विद्युत प्राधिकरण र चितुवन राष्ट्र नेकुञ्ज समक्ष पहल गर्ने खानेपानी शिक्षा लगायतका क्षेत्रहरूको विकासका लागि दुबै जिल्लाका सम्बन्धित कार्यालयहरूले बजेटको व्यवस्था मिलाउने लगायतका निर्णय भएको छ रत्नगर तेह्र जयमङ्गलामा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरूलाई खाद्यान्न सहयोग भएको छ रत्नगरमा रहेको शिखर पोल्ट्री बिल्डर्स प्रीले सात बोरा एक बोरा भुजा पचास किलो आलू दस लिटर तोरी को तेल रिलो कुकुरा को मासु सहयोग हो प्री का प्रोप्राइटर ज्ञानबहादुर बेस्र ने के अध्यक्ष केपी किरण शर्मा सामग्री हस्तांतरण करेंद्र में मकवान पर सहित चितवन को, को पहाड़ी गावि बाल का सत्चालीस चेपांग बालबालि आवासय सुविधा सहित अध्ययन कर अब अबपालु अर्पण जनावाजको अर्पणजनावाजमा हाम्रो प्रश्न छ नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरलाजका नेताहरूको दाबीप्रति तपाईँको विचार के छ ए सोरयाना सही हो बी अरू पनि सक्षम छन् र सी अरूको मुख बानी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 यति बेला नारायणगढा बिर सडक खण्ड खुल्ला छ त्यसै गरानुगलिन मोगलिन विषय काठमाडौँ मोगलिन दोखर सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस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 अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्फोनसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फोन डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराजा भए नमस्कार